स्तम्भ अघि बढौँमा हामी काम गर्ने अनि पैसा कमाउने हाम्रो चाहना र प्रयासमा कुन कुन कुराले सहयोग पुर्याउँछ र कुन कुन कुरा बाधा बन्छ त यसको बारेमा चर्चा गर्छौँ साथै उद्यमशीलतातर्फको हाम्रो यात्रामा हामीले जान्नै पर्ने नियम कानुनलाई पनि सजिलो तरिकाले बुझ्ने प्रयास गर्छौँ हुन त नियम कानुन अनि नीतिको कुरा गर्दा ठुल्ठुलो ओहदामा रहेका मान्छेकै लागि मात्रै हो भन्ने हामीलाई भ्रम छ तर भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि होइन र अघि बढौंको छब्बीसौं अंकमा आज विदेशी लगानी नेपाली परिवेशका लागि आवश्यक वा घातक भन्ने विषयमा बुद्धिमान मामा र जिज्ञासुभान्जी बीचको छलफल सुन्छौं साथै विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास लिएका छौं जुजुमानका अनुभव सुन्नुअघि विदेशी लगानी फाइदा कि हानी बारेमा बुद्धिमान मामा र जिज्ञासु लिन कराए कि आज मामा? आज त खुब खुसी देखिन्छ नि भान्जी <laughs> मामा आज हामी साथीहरू सबै ठमेल गएको नि यत्तिकै घुम्न के ल अनि मैले किन गएको थिएँ सुन्नु नाइलाई भेटेको क्या तपाईँ पनि चिन्नुहुन्छ नि उहाँलाई राज दाई के तिजल्ट लिन जाँदा मेरो साथी कवितासँग आउनु भएको थियो नि उसको दाई क्या ए अनि त्यो राजलाई भेटौँ ठमेलमा अनि अनि राज बाना। एउटा ठूलो त्यो पैसा लगाउने मान्छेलाई पनि हामीले भेटेको निकासमा यहाँ कमाएको पैसा सबै जर्मनी लहरा कस्तो कुरा गर्छ तिमी पनि अब त्यो विदेशी लगानीकर्ताले यहाँ नयाँ प्रविधि पनि त भित्राएको छ नि होइन र अब धेरै नेपालीसँग धेरै बचत पनि त हुँदैन नि अनि ठुला ठुला व्यवसाय थाल्न पनि सक्दैनन् त्यस्तोमा विदेशी आएर ठुलै लगानी गर्दा त व्यवसायसँग जोडिएका अरू उद्योगले पनि त प्रोत्साहन पाउँछन् नि हो कि होइन ल भन त त्यो त हो क्यामा लगानी र प्रविधि भित्र आउने कुरा त राम्रै हो तर विदेशीले लगानी गरेपछि नाफा त उनीहरूले नै लान्छन् नि होइन र अनि हामीलाई के को फाइदा आयाराम हेर हेर हेर बुद्धि हेर यिनको बुद्धि हेर हे, रा, हे, रा, हे, रा, हे, हे प्रभु उनीहरूले लगानी गरेमा उद्योग कल कारखाना ब्याङ्क वित्तीय संस्था खोलेपछि काम गर्ने के सबै विदेशी नै आउँछन् त यहाँ काम त यहीँका मान्छेले नै गर्ने होइन र रोजगारी त यहीँका मान्छेले पाउँछन् नि हो कि न ल भन त त्यो त हजुर संस्थाहरूले कर रोयल्टी त्यस्तै त्यस्तै अरू के केही सरकारलाई तिर्छन् कि यसले फेरि हाम्रो देशको पनि आमदानी बढ्छ देशको आमदानी त यहाँकै विकासको काममा खर्च हुने भयो हो कि होइन यसो भए त राम्रै हो क्या मामा तर नेपालमा लगानीको यति धेरै सम्भावना भए किन यति कम मात्र विदेशी लगानी भित्रियो त यहाँ पक्नुहोस् म गुगलमा सर्च गर्छु लु गर त मामा नेपालमा त उन्नाइस देखि बयानब्बेदेखि आजसम्म जम्मा 95 लाख डलर मात्र वैदेशिक लगानीको रूपमा भित्रियो रे त बयानब्बे भन्दा दुई हजार दुईमा दस अनि दुई हजार बाह्रमा बिस अनि अहिले तेह्र भनेपछि एक्काइस वर्षमा पन्चानब्बे लाख डलर त कम होइन र हो त्यो त ठिक भन्यो यो लगानी थोरै नै हो हाम्रो देशमा जलविद्युत पर्यटन कृषि शिक्षा अनि अरु धेरै धेरै यस्ता क्षेत्रमा लगानी प्रशस्त सम्भावना छ यी क्षेत्रमा राम्रा राम्रा परियोजनाहरू पहिचान गरेर लगानीकर्ताहरूलाई आकर्षित गर्न सकेको भए झन राम्रो हुन्थ्यो नि ए त्यसै भएर त सरकारले लगानी बोर्डको स्थापना गरेको हो मामा हो अहिले चाहिँ तिमीलाई ठिक्क कुरा गर्यौँ धेरै लगानी भित्राउनेकै लागि सरकारले लगानी बोर्ड बनाएको हो <laughs> अनि अब त नयाँ वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन दुई हजार सत्तरी पनि ल्याउने तयारी भइरहेको छ क्या अरे तर नयाँ ऐनमा न्यूनतम लगानीको सीमा तोकिएको छ अरे नि त मामा यसले त विदेशी लगानीकर्ताको झन् भागा भाग होला जस्तो छ त होइन भने होइन किन भागा भाग हुनु नि अब विदेशी लगानीकर्ताले दुई लाख डलरभन्दा कम लगानी भित्राउन पाउँदैनन् अनि तिन तारे होटलभन्दा कममा लगानी गर्न पनि पाउँदैनन् अनि अँ जलविद्युतमा पनि तिस मेगावाटभन्दा कममा लगानी गर्न पाउँदैनन् क्यारे। अरे यसले लगानीकर्ताहरू निसाहित त हुन्छन् नै त्यही त झन् धेरै लगानी आओस् भनेर सोच्नु त कता हो कता होइन बनाउनेले त्यसो भए यस्तो अव्यावहारिक मस्यौदा किन ल्याए त औ यो मसौदा बनाउँदा सबै सरकारवालासँग प्राप्त छलफल भएकै होइन त्यसैले त कुनै पनि नीति नियम बनाउँदा सबैसँग राम्ररी छलफल गर्नुपर्छ नि त्यसो भए त वैदेशिक लगानी अनि प्रविधि हस्तान्तरण मस्यौदामा नमिलेका कुरालाई हटाएर नयाँ ऐन ल्याउन सकियो भने नेपालले अझ धेरै वैदेशिक लगानी तथा प्रविधि भित्र सक्ने रहेछ नि है मामा हो नि अनि त नेपाल पनि चीन, जापान कोरिया जस्तै बन्छ होला एकदम विकसित है मामा बन्छ <laughs> बन्छ तिमी हेरी मात्र बस अब विकास गर्ने पालो भनेको हाम्रै हो है बन्छा है नाया ला, ला, ला, गीत लागिन <laughs> <laughs> नेपाल देशी लगानी आवश्यकता बारे बुद्धिमान मिज्ञासु भाजी बीच को संवाद पची अब लगौ केलन को पुस्तक जनथन गलीबल का साहसिक कार्य जुजुमान का बजार यात्रा अनुभव जानतर्फ शोम्यान फिल्डको कार्यक्रममा सहभागी हुँदै थिए तुर बिगुल र ड्रमहरूको ठुलो आवाजले भिडको हल्लालाई जितेको थियो सोम्यान फिल्डले आफ्नो देब्रे हात भिडतिर उठाउँदै भने अभिभावकहरू अब बेला आएको छ तपाईँहरूले लामो समयदेखि प्रतीक्षा गर्दै आउनु भएको समाप्त भएको छ तपाईँका केटाकेटीहरूको बाह्र वर्ष लामो यात्रा अब सकिँदैछ यो दीक्षान्तरको खेल हो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 धारावाहिक रूपमा समेटिरहेको जुजुमानका कथाहरू आजलाई यति नै त्यो बिरानु टापुमा जुजुमानको थप यात्रा अनुभव हामी अर्को अंकमा समेट्नेछौ यो सँगै अघि बढौँको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम फोरवर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएन अघि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ